तिमीले उपहारमा सलाई पठायौ अब कोही न कोही पठाउँछ परालपछि जब शत्रु भेटियो बहुत सालपछि दुश्मनी खतम भयो अङ्कमालपछि डोटिको सिलगढ़ी बाराका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 होइन बने गाए। अब चलचित्रमा पनि अब त्यो अन्यमा हुन सक्ने कुरो भएन धेरै जस्तो लाग्छ मलाई मैले चाहिँ गीत चलचित्रमा प्रयोग प्रहार भन्ने चलचित्रमा गजल प्रयोग गरे हौँ र गजल भन्ने बित्तिकै प्रड्युसर र डिरेक्टरहरू चाहिँ डराउने क्या यो त हुँदैन यो त चल्दैन गीतै चाहिन्छ गजल कसले सुन्छ तपाईँले गजल भनेर दिनुभयो मैले गजल भनिनँ पहिले गजल भनिन मैले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 स्टेज में घर गाने खाल हम बनाया थी प्रहार में मैं तो गजल प्रयोग करें निर्माता निर्देशक प्रयोग गीतें बुझे राख्व अभी पच्छी चीज राम थोन गजल भी आन थाल भो ते मैं कई चलचित गजल राखे गजल बने मैं राखे मरने कसर हो दुई में अ शब्द में हरपल रुआ दुनिया रंस राख्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 यसले पनि अब के देखायो भने ए गजल त केही कुरो पो त भन्ने यता केकातिर आधुनिक गीत चलिरहेका ठाउँमा पनि मैले भनौँ न त्यो अवार्ड कार्यक्रममा गजलमा धेरै अवार्ड पाएँ गजल आधुनिक गीतमै एल्बममा रहेकोमा र चलचित्रमा पनि पाएँ मर्ने कसैलाईमा हर्पल रुवाउँछ दुनियाँमा म त अलपत्रै पर्छु सबैमा मैले अवार्ड पाएको छु त्यसमा गजलमा कि चलचित्र सम्बन्धी त्यसले देखा के देखायो भने अब यो चल्छ भनेपछि बराल सरको पहिलो चाहिँ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 हिरो र हिरोइन बस एकदम थाले कुछ कर एकदम चिच्यार कुरा माया हु। ता नहीं। माया तो होना तिमी मैं माया तो होतेन अब तिमी मैं मया गौ भो टोन नहीं तो गीति मैया क्या अवस्था में गीत को अर्थ अजब भर्ता जिदो जाग्दो हो चलचि में गीत गजल राख्ने अब अर्क कारण बिजनेस पर्पज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 त्यस्तो अब यहाँ पनि चलचित्रमा पनि त्यो भिजुअल देखाएर त्यो गर्दाखेरि एक किसिमको चाहिँ प्रभाव छोड्ने सन्दर्भ नटुङ्गिँदा नटुङ्गिँदै पनि मिठो लाग्दा लाग्दै पनि मैले बुरा सरलाई एकैछिन किन रोकेँ भने हामी बुलबुलमा छौँ भन्ने कुरा एकपटक मैले बताउन चाहेँ सबको कहानी उस्तै उस्तै नहुने रहेछ आजको शीर्षक मैले किन दियो जस्तो चाहिँ सुरुदेखि बुलबुल सुनिएर लागिरहेको हुनसक्छ बुराल सरका गजलहरू बजाउँछु मैले आज र उहाँको चलचित्रमा बजेका गजलहरू नै चलचित्रमा प्रयोग भएका गजलहरू नै बढी बजाउँछु एउटा अर्को गजल छ प्रेमलीला चलचित्रमा डाक्टर कृष्णहरि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 एउटा ईरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क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 केटी चाहे अब ये अप्ठारा में पड़ने घर सहयोग नगरने अं केटी निस्कर हिड़ाखे चाहे बैकग्राउंड को रूप पछाड़ी बजने सबको कहानी उस्त उस्त न एउटालाई पीर पर्दा अर्को नरुने रहेछ भयङ्कर महापाप त गरेकी थिइनँ नि हजार पापबोकी पवित्र बन्दछन् कोही आफ्नो त सानो गल्ती केहीले नधुने रहेछ केटीको पक्षबाट थियो स्याड सिचुएसनमा चाहिँ यसमा राखिएको थियो र त्यो चलचित्रभित्र एकदमै सही ठाउँमा त्यो गजल चाहिँ प्रयोग भएको छ आजको शीर्ष शीर्षक जुन छ बुलबुलको त्यो गजलको सम्बन्धमा कुरा गरेँ म हामी फेरि गजल र गीतको इतिहासतिरै छौँ चलचित्रमा प्रयोग भएको विषयमा कुरा गर्दैछौँ तपाईँले अघि उदाहरण दिनुभएको छ जस्तो हिन्दीहरूसँग भन्दै जस्तो किबोड अगाडिको युवती बस्दाखेरि <laughs> उसको रोगलाई व्याख्या गर्न <laughs> दिमागमा ठ्याक्क पछिको अहिले तपाईँले भन्नुभएको यो विषय होइन त्यस्तै विभिन्न नस्टलजियामा जाँदा पुरानो स्मृतिहरूमा पुग्दाखेरि अथवा आउँदा दिनहरूको घटना तपाईँले अघि उदाहरणै दिनुभयो यहाँ कल क्या हो गाडी जान यसरी प्रयोग भएको छ पछि हिरो मर्छ भन्नुभयो नि होइन अब यस्ता सन्दर्भहरूमा गीत गजल प्रयोग हुन्छ भन्ने चाहिँ बुझ्यो गजल र गीतको प्रयोगमा भिन्नता छ कि छैन त्यही अब मैले भने नि गीत चाहिँ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 अनि त्यसले गर्दाखेरि त्यो छ त्यो ठाउँमा अहिले पनि त्यस्तो सिचुएसन आयो भने गजल नै बढ्दा एप्रोप्रिएट हुन्छ अब अर्को कुनै मे फिल्डमा होइन कुनै सभामा केटी केटीआई या अब त्यो उसको अर्कोसँग चाहिँ त्यो हुन्छ नि त्यो टिकाट हालो हुने बेलामा त्यस्तो बेला गीत गाए प्रचलन छ नि त्यो बेलामा गजलको प्रयोग चाहिँ एकदमै राम्रो त्यो स्याड त्यो पर्सपेक्ट त्यो बुझाउनको लागि पनि एउटा महत्त्वपूर्ण छ अब अर्को चाहिँ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 होइन बाजा बुझ्नुहुन्छ एरेन्ज गर्नुलाई ठाउँमा तपाईँ पुग्नुहुन्छ सिक्नुहुन्छ <laughs> <शिकनूं छा>, सिकाउनुहुन्छ <शिकाूं laughs> जानेको कुरो एकदम एकदम त्यो केस्तो भयो कि आफूले जे काम गरिन्छ त्यसलाई जिम्मेवारीपूर्ण ढङ्गले पुरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो होइन कसैलाई त्यो छलछाम गरेर होइन दुई पैसा खल्तीमा अलिकै गरौँ यो गर्न चाहिँ मलाई मन लाग्दैन नम्बर एक कुरा अर्को तपाईँले भन्नुभयो किन चल्छस् भन्ने कुरो गर्नुभयो होइन अब कई अब ठेक बजार में रामें मेन कोह सब परिश्रम करे चीज में दम छो चेन मतलब मेरे मेहनत ने मत्रे गीत मन पराउने प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 सबको कहानी उस्त उस्त नीर्षक को बुलबुल में आज हमी प्राध्यापक डाक्टर कृष्णहरी बरालसंग कुरा एक सौ पचासवटा भागा बड़ी वहां का गीत गजल चलचित प्रयोग भैस कति गजल प्रयोग आज मैं जे जजाद ती सब डॉक्टर कृष्णहरी बराल का चलचित में प्रयोग भैस गजलर मत्र बजा सुना संदर्भ मंदर्भवा बाहर भाग्द तर तर डॉक्टर साहब आईसके अलिल वहां को वैयक्तिक्रा नगरी पठाएं फिर मैं संतुष्टि होते मैं सुन्न रही भी म यय में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 दे, यो ठाउँमा राख्या गीत भोलि नचल्न सक्छ त्यो आवश्यकै जस्तो देखिन पनि भन्छु मैले धेरैले मान्नुहुन्छ ठिक छ सर त्यही गरौँ उसो भए भन्नुहुन्छ होइन अब अहिले त यो चाहिँ राम्रो हुन्छ यो गरौँ भन्दाखेरि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 थाहा छैन तर प्रेमी किन पागल बन्छ म प्रेमी बने म पागल बने भन्ने गीत थियो त्यो एउटा गीत राखिसकेपछि अनि ब्याकग्राउन्डमा एउटा चाहिँ छुटेको बेलाको सिनमा चाहिँ ब्याकग्राउन्डमा बन बन्नु पर्ने थियो अनि म आफैले यो चाहिँ राखौँ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 इंड एकदम एक्स्ट्रा होगी प्क्टिस माइंड एक्स्ट्रा भनुने म एकदम मेरो ठूल कमजोरी के मैं अत्यधिक भूल्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 अर्क अंतर ही पड़ेन मैं ते दु मत छपएं दुटा अनुछेद अ पी प्रमोद खरल ने गाँचुर्क अंतरा मिला रहा। थे थे थे ते वाला तेस वाला भायो। तीन चार अड़क बस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 मुठु चल्दै मर्नु पो खतराब कुरो झन् डेन्जर कुरो भने डक्टर साहब तपाईँसँगको कुराकानीमा म यस्तो मग्न भएछु कि मैले समय बितेको पनि पत्तो पाएन दसभन्दा लागेछ मलाई प्राविधिक साथी सशेन्द्रजीले सङ्केत गर्नुभयो यो गजल अहिले हामी सुन्न सक्दैनौँ त्यसकारण यो कुराकानी मलाई छोड्न मन पनि छैन समयले त हामीलाई जा भन्छ त्यसैले आजको बुलबुल हामी अब यहीँ अन्त्य गर्छौँ सबको कहानी उस्तै उस्तै नहुने रहेछ शीर्षकको दोस्रो कडी पनि लिएर आउने सोच गऱ्यौँ अर्को हप्ताको बुलबुलको लागि म सरलाई फेरि दुःख दिन्छु भन्दै आजको लागि हार्दिक धन्यवाद भन्छु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 पसिनाको कमाई कसले बुझेको छ यहाँ किसान सदै मानापाथी मुरी देखाउँछ श्रीमती कुटेर श्रीमान बहादुरी देखाउँछ घरअघिको ठूलो महल हेरेर छोरोले घर अघिको ठूलो महल हेरेर छोरोले आफ्नो दलिन देखाउँछ धुरी देखाउँछ श्रीमती कुटेर श्रीमान बहादुरी देखाउँछ अस्पतालमा लगी जाँच गरिदिनुहोस् अस्पतालमा लगि जाँच गरिदिनुहोस् देशको रोग र औषधि जरूरी देखाउँछ श्रीमती कुटेर श्रीमान बहादुरी देखाउँछ तिमीसँग यो तिमीसँग यो दिल दुखेको दिनदेखि नै समय कस्तो कस्तो मजबुरी देखाउँछ सानो सानो कुरामा पनि छुरी देखाउँछ श्रीमान कुटेर श्रीमती श्रीमती कुटेर श्रीमान बहादुरी देखाउँछ एउटा इरानी चरा भुलबुल